टन <laughs> <laughs> भएको छ आज शनिबारको श्रृङ्खलाको लोक चौतारीको यो वसाई लिएर उपस्थित भएका छौँ लोक चौतारी टप ठिर आजको यो श्रृङ्खलामा तपाईँले सुन्दै आउनु भएको छ हरेक शनिबार बिहान नौ बजीको नेपालवाणी समाचारपछि हामी तपाईँको साथमा विभिन्न लोक सङ्गीतहरू बजारमा आएका उत्कृष्ट दसौँ साथमा आउने गर्छौँ तर आजको यो श्रृङ्खलामा चाहिँ केही फरकपनका साथ केही फरक तरिकाबाट हामी तपाईँको माझमा उपस्थित भएका छौँ आज तपाईँले पुनः दसवटा गीत सुन्न पाउनु रहेछ तर उत्कृष्ट दसौँ लोक होइन उत्कृष्ट पाँचौँ लोक भाकाहरू चाहिँ सुन्न सक्नुभएको आज हामी दु भाग में विभाजन कर लगा सौ विशेष गरी रिजनजी अनि मेरो संयुक्त सल्लाहमा चाहिँ आजबाट विशेष गरी महिलाहरूको महानुसार हरतालिका तिज पनि नजिकै छ त्यसको अवसरलाई त्यसलाई मध्यनजर गर्दै हामीले उत्कृष्ट पाँचौँ लोकभागहरू र उत्कृष्ट पाँचौँ उत्कृष्ट तिज गीतहरूको साथमा आजको यो व्यवसायमा उपस्थित भएका छौँ म यो अवधिभर भएर तपाईँको माझबाट हेर तपाईँलाई उत्कृष्ट पाँचौँ तिज गीत र उत्कृष्ट पाँचौँ लोकगीत तपाईँको लागि आजको यो श्रृङ्खलामा हामी प्रस्तुत गर्नेछौँ र अब तिज नसकुन्जरी महिलाहरूको कार्यक्रमको अवधिफल रहेर आज मैले के गर्छु तपाईँलाई जानकारी गराइसकेको छु अब लाग्नतर्फ तपाईँ सम्पूर्णको लागि म यति बेला राख्दैछु तेज गीतबाट उत्कृष्ट पाँचौँ स्थानमा पर्न सफल तपाईँ सम्पूर्णको लागिमा नाचिउ माया चोलेन्द्र पौडेल अनि राधिका आवाज म शब्द प्रेम सागर पौडेलको छ भने लय चोलेन्द्र पौडेलको रहेको छ तपाईँ सम्पूर्णको लागि उत्कृष्ट पाँचौं स्थानमा पर्न सफल यो तिज गीत चेर बोलिदेऊ हाँसेतै राम्रो नानासो भन्दा त नाचेकै राम्रो नाचिदेवको <स्थाँगा> भाकामा नाचिदो मैया बरुले कम्मा र माचे दोमै मैले सो मैयालाई है मैले सो मैयालाई दुर्बी नै लाएर मैले सो मैयालाई दुर्बिनै लाएर कि हे र मैया लैनजिक आएर कि हे र मैया लैनजिक आएर कि हे र मैया लैनजिक नैजिक आएर हे पैसा लो यो मन्ले हजुर महिर सुकांसालाई दुर्पिनै लाएर तपाईँ सम्पूर्णको लागि समझ्र आवाज राखे सुलेन्द्र पौडेल अनि राधिक हमालको आवाजमा रहेको थियो लय शब्द साई शब्द साई प्रेमसागर पौडेलको थियो भने लय सोलेन्द्र पौडेलको रहेको थियो तपाईँ सम्पूर्णको लागि टुष्ट पाँचौँ स्थानमा रहन सफल यो तिज गीत तपाईँको लागि अब भनि हामी उत्कृष्ट पाँचौँ स्थानमा रहेको लोकगीत सुन्नतर्फ लाग्नुपर्छ यति बेला तपाईँ सम्पूर्णको लागि म राख्दैछु उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल लोक भाका मृत्युमा मुखमा पर्सो साडो पूर्णकला बेसी अनि चित्र साहितको आवाजमा तपाईँ सम्पूर्णको गो लागि गोविन्द पंगिनी हुनुहुन्छ तपाईँ सम्पूर्णको लागि यति बेला उत्कृष्ट पाँचौं स्थानमा रहन सफल यो भाका ना जाओ है पारा अपना मृत कुछ दिली माया माया माया एदी माया मारे ओ, भये पानी भगे गे तिमी भये मेरो जिंदगी तो मा मना सक आधार पचमे हसानो दीदी माया मारो मन पढ़ सक सुगे हजुर मृत्युको मुखमा पर्न सक्छु सानो यदि तिमीले माया मार्यो भने मर्न सक्छौ सानो तपाईँ सम्पूर्णको लागि यो आवाज राख्ने पूर्ण अनि चितसाईको आवाज रहेको थियो लय शब्द सृजना गोविन्द फङ्गेलीको रहेको थियो उत्कृष्ट पाँचौं म सफल लोकगीत विधाबाट यो लागि सुन्यौं विशेष गरी आजको यो श्रृङ्खलामा हामी उत्कृष्ट पाँचौँ तेज गीतहरू र उत्कृष्ट पाँचौँ लोकगीतहरू दुपाईको लागि प्रस्तुत गर्ने जमर्क गरिरहेका छौँ लोकगीतमा केही नवप्रवेशी भएका छैनन् केही भाकाहरू बाहिरिएका छन् पाँचवटा भाकाहरू बाहिरिएका छन् भने उत्कृष्ट पाँचवटा भाकाहरूलाई हामी समावेश गरी उत्कृष्ट पाँचवटा लोकभाकाहरूको साथमा उपस्थित छौँ भने तेज गीत सबै नवप्रवेशी हुन् र तेजगीतमा पनि हामीले अहिले बजारमा आएका नयाँ नयाँ तेज गीतहरूलाई समावेश गरी उत्कृष्ट पाँचौँ तेज गीतको साथ बनाएर उपस्थित भएका छौं अब लाकृष्ट चौथो स्थानमा रहन सफल सुन्नतर्फ यो हप्ता उत्कृष्ट चौथो स्थानमा पर्न सफल भएको छ ए माया सुना न सुना पशुपति शर्मा अनि गायत्री थापा रूपणकला विषयको आवाजमा तपाईँ सम्पूर्णको लागि उत्कृष्ट चौथो स्थानमा रहन सफल यो तिज गीत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 हजुर एमाया सुना नसुन मन लाग्छ दुई मुटु तपाईँ सम्पर्क लागि यसमा थोरै आवाज राख्यो अवश्य पनि यो आवाजबाट तपाईँले थोरै भयो भने मनोरञ्जन लिनुभयो होला त्यस गीतको उत्कृष्ट चौथो स्थानमा रहन सफल यो भाका तपाईँको लागि प्रस्तुत गरिसकेका छौँ अरू पनि सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण पनि विश्वभुर हामीलाई सुनिरहनु भएको छ उत्कृष्ट पाँचौँ त्यस गीत अनि उत्कृष्ट पाँचौँ लोक साथमा आजको यो श्रृङ्खलामा हामी उपस्थित छौँ तपाईँको साथमा लोक सुधारी सुन्नु भएको छ हरेक शनिबार बिहान नौ बजेको नेपाली समाचारपछि आउँदै गर्छौँ अब लाग उत्कृष्ट चौथो स्थानमा रहन सफल लोक सुन्नतर्फ यो उत्कृष्ट चौथो र हामी सफल भएर आएको छ तिमीसँग एहानो एउटा भन्ती गर्छु टीएनसीएन देवीघती मगरको आवाजमा यसपद सुरुजना देवेन्द्र क्षेत्रीको रहेको छ उत्कृष्ट लोक भागेको चौथो स्थानमा रहेमा सफल तिमीसँग एहानो एउटा भन्ती गर्छु भन्छु सानो तिमलाई दुःख मेरो मन रुन्छ यस्तो माया जो कोही माया हुन्छ तिमीसँग सानो एउटा बिन्ती गर्छु सय जो नि म तिम्रै हुन पा सँगै आसमा सँगसँगै हुन पा तिमी टाढा भायु भने कर्तिर भन्छु मेरो मन रो छ यस्तो माया जो कोही माया हुन्छ तिमीसँग सानो एउटा बिन्ती गर्छु सयोज निमा तिमीलाई हुन पा यू हजुर तिमीसँगै सानो एउटा बिन्ती गर्छु टिएनसी अनि देवी खरती मगरको आवाजलाई शब्द सिर्सेना देवेन्द्र शेत्रीको रहेको थियो उत्कृष्ट लोकगीतबाट चौथो स्थानमा रहन सफल यो भाग तपाईँको लागि सुनाइसकेका छौँ प्राविधिक मित्रहरू यहीजन आवाजबाट सुम कार्यक्रम लक्ष्य उतारि सुन्नु भएको छ तपाईँसँग रहेर उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल तिज भाका अनि लघभाकाहरू तपाईँको लागि प्रस्तुत गर्नुभएको छ अब लाग्यो उत्कृष्ट तेर्सो स्थानमा रहन सफल तिज भाकतर्फ यो उत्कृष्ट त्रिसो स्थानमा रहन सफल तिज भाकहरू भएको छ कार्किनेरा ल्याऊ माया कार्किनेरा ल्याऊ पशुपति शर्मा त्यसै गरी जानके मगरको आवाजमा तपाईँ सम्पूर्णको लागि शब्द सृजना पशुपति शर्माको रहेको छ उत्कृष्ट तेर्सो स्थानमा रहन सफल कार्किनेरा ल्याऊ माया कार्किनेरा ल्याऊ हम लाए हमला उठ पानी पारे जा मोटर साइकिल हजुर कार्किनेर ल्याऊ माया कार्किनेर ल्याऊ तपाईँ सम्पूर्णको लागि आवाज राख्यौं पृष्ठ तेर्सो स्थानमा रह गीत रोहाएको थियो आजको यो श्रृङ्खलामा विशेष त हामी उत्कृष्ट पाँचौँ तिज गतिहरू र उत्कृष्ट पाँचौँ लोकभाकाहरूको साथमा उपस्थित भएका छौँ कार्यक्रम लोकसे उतारी सुन्नु भएको छ रेडियोहरूमा एक सय चारसम्म र पाँच अन्तिम अन्तिमसम्म सुन्नुहोस् आजको यो श्रृङ्खला कस्तो लाग्छ तपाईँहरूले सुझाव सुल्लाह प्रतिक्रिया दिन सक्नुहुनेछ र अगाडिको दिनमा कसरी लैजाँदा अझै राम्रो हुन्छ तपाईँ सुझाव सुल्लाह प्रतिक्रिया भयो भने हामीलाई उत्कृष्ट बनाउनुको लागि अझै सहज हुनेछ है अब लाग्यौँ उत्कृष्ट तेर्सो स्थानमा रहन सफल लोक भएकोतर्फ यो हप्ता उत्कृष्ट तेसो स्थानमा रहन सफल लोकभाग बादलोले हो यामछेत्री प्रकाश रग्मी अनि पूर्णकला विशीको आवाजमा रहेको छ लय प्रलाह सुबेरिको छ भने शब्द प्रकाश रेग्मीको भएको छ तपाईँ सम्पूर्णको लागि उत्कृष्ट तेस्रो स्थानमा रहन सफल लोकभाका बादलोले हो कालीर रोदी में घंक मादल घमधम दायक तीन झारे म खानु मुले काली भेसी पनि स्वागत छ तपाईँ सम्पूर्णलाई इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ यो आवाज तपाईँको रेडियो सेटसम्म रहनुको लागि मित्र रिजनले कन्ट्रोल रुमबाट मलाई सहयोग गरिरहनु भएको छ भने आवाजबाट सोमकुमार छ तपाईँको साथमा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 रहन सफल तेज गीत रहेको छ त्यसको गीतमा केटाले नाचे केटाले गाए तपाईँ सम्पूर्णको लागि सिथु अनि पशुपति शर्माको आवाज लय शब्द सिर्जना पशुपति शर्माको रहेको छ तपाईँ सम्पूर्णको लागि यो आवाज स्वीकार होस् ई जगाउने कोरा नै पुस्तै हो आफू न लेखनी गाल्पानी होस्ता हो ए आफू न लेखनी गाल्पानी होस्ता हो ए घरैमा बसनी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 तपाईँ सम्पूर्णको लागि दोस्रो स्थानमा रहन सफल जब दैव लाग्यो तपाईँ सम्पूर्णको लागि को घंटो बे पी तो छाया पानी तर्शी तो जब दैवाग सबी जब दैवा लगे मैया छोटो अपी मीठू पनीे हजुर जब दैफ लाग्यो सम्पूर्णको लागि राजु ढकाल अनि देवी घर मगरको आवाजमा आवाज राख्यो उत्कृष्ट दोस्रो स्थानमा रहेको थियो लोकगीत विधालाई आज आज विशेष गरी उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल तेज गीत अनि उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल लोक भाकाहरू तपाईँको लागि प्रस्तुत गरिरहेका छौँ लोकसोधारी सुनिरहनु भएको छ अब लाकृष्ट पाँचौँमा पहिलो स्थानमा रहन सफल तेज गीत भाक तपाईँको लागि प्रस्तुत गर्दैछौ यो समयमा यो हप्ता उत्कृष्ट पाँचौँ स्थान पहिलो स्थानमा रहन सफल भएको रहेको छ तेज गीत विधाबाट छोरो पाउँदै आशा पशुपति शर्मा अनि देवीघाजी मगरको आवाजमा तपाईँ सम्पर्कको लागि स्वीकार्नुहोस् हजुर तपाईँ सम्पूर्णको लागि यो समुद्र आवाज राखेँ यो पशुपति शर्मा अनि ठिकापुनको आवाज रहेको थियो माफ गर्नुहोला हामीले देवीघर्ती मगरको आवाज भनिरहेका थियौँ तर पशुपति अनि ठिकापुनको आवाजमा सजिएको उत्कृष्ट पहिलो स्थानमा रहेर सफल तेज गीत भएका तपाईँको लागि राखेँ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 अन्तिममा तपाईँ सम्पूर्णको लागि उत्कृष्ट पहिलो स्थानमा रहन सफल भएको रहेको छ यो हप्ता लोकविदा तर्फबाट जय जय हौस पूर्णकला विषी अनि कुलेन्द्र विश्वकर्माको आवाजमा एक नारायण भण्डारीको लय शब्द सिर्जनामा सीताराम म्युजिकले बजारमा ल्याएको तपाईँ सम्पूर्णको लागि पहिलो स्थानमा रहन सफल भाका सार्दै प्राविधिक मित्रहरूलाई विशेष आभार प्रकट गर्दै आवाजबाट नमस्कार सी नजुरान